कमल प्रसाद गेवालीको कर्म पुस्तकको वाचन लिएर आएका छौं यो पुस्तकको अन्तिम श्रृंखला आजको कार्यक्रममा वाचन हुनेछ कार्यक्रमको पहिलो चरणमा हामी यस पुस्तकको बाँकी अंश वाचन गर्छौं भने दोस्रो चरणमा कमल गेवालीसँगको कुराकानी सुनाउनेछौ यसलाई वाचन शुरू गरौं पृष्ठ एक सय दिमाग मान्छेको ड्राइभर हो कहाँ जाने के बन्ने कस्तो बन्ने दिमागले नै निर्देशित गर्छ ज्ञानका रिचा भर्न सके दिमागले सत्मार्गको उज्यालो देखाउँछ कुविचार र सङ्कीर्णता बढ्यो भने राम्रो प्रतिफल कहिले प्राप्त हुँदैन मान्छेको दिमाग खालि भाँडो हो त्यसमा ढल भर्ने कि छराको कञ्चन पानी अधिकार उसैको हो मान्छे कञ्चन पानीलाई ढलको संज्ञा दिन्छ र आफैलाई दुर्बल बनाउँछ क्षमतावान हुँदाहुँदै आफूलाई बिग्रेको देख्छ र आफूमा सम्भावना सकिएको पाउँछ यस्ता व्यक्तिको जमातले बिस्तारै समाज देश र पूरै संसारलाई उजाड मरूभूमि ठान्छन् हरियोलाई सुकेको देख्छन् सम्भावनालाई खत्तम ठान्छन् भने ती दिमागको रोगी हुन् एकजना पण्डित खेतको बाटो कतै जाँदै थिए उनलाई खेतमा लहलह झुलेका धानका बालाले लुप्याएछ त्यति राम्रो फसल उत्पादन गर्ने किसानप्रति सहानुभूति पनि जागेछ उनी काम गरिरहेको किसानको नजिकै गएर भनेछन् किसान दाई तिमीलाई ईश्वरले राम्रो खेत दिएछन् अघि किसानले हाँस्दै भनेछ हो पण्डितजी मलाई ईश्वरले दिएको खेतप्रति ममा दुविधा छैन तर तपाईँले यो खेत ईश्वरसँगै हुँदा हेर्नु पर्थ्यो ती पण्डित नाजवाफ भएछन् र आफ्नो बाटो लागेछन् दिमागका रोगीहरू क्षमता र श्रम चिन्दैनन् श्रमको फल अर्कैले फोस्सामा दिएको ठान्छन् नेपालीहरू आज दिमागको रोगबाट ग्रस्त छौ आफूसँगको मूल्यवान चिज देख्दैनौँ न आफ्नो उन्नतिमा रमाउन सकेका छौँ हामी देशमा सम्भावना र अवसर ध्वस्त भएको मात्र देख्छौ विकासका सा। दे लागि साधन र स्रोतको भण्डार देशमै छ कमै नेपालीमा मात्र यसको सदुपयोग गर्ने क्षमता छ हामीमा लाटोले केराएर चाहिँ कर्कर्थी विदेशीको मुख हेर्ने बानी परिसक्यो निराशावादीले संसारलाई जेल सम्झिन्छ र आफूलाई कैदी हामी श्रोत र साधनले घेरिएका कैदी भएका छौं कस्तुरीले आफ्नै सुगन्ध खोज्दै हिँडे चाहिँ हाम्रो क्षमता पनि अरूले भनिदिनुपर्ने भएको छ नेपालमा छ हजार बढी नदीनाला रहेको अनुमान छ यो नै जलविद्युत विकासको बलियो आधार हो यसैमा पर्यटन र कृषि विकासको अथा सम्भावना छ प्रचुर सम्भावना भएर पनि देश सम्भावनाविहीन भएको छ आर्थिक विकासको अर्को आधार लघुवित्त सेवा हो ग्रामीण जीवनस्तर उकास्ने अचुक उपाय पनि यसलाई विकेन्द्रित विकासको आधार मान्न सकिन्छ वित्तीय संस्थाहरूले यो अवधारणालाई पछ्याउनु जरूरी भइसकेको छ किस्ट बैंक कम्पनी हुँदादेखि नै लघुवित्त सेवालाई प्राथमिकता दिँदै शाखा विस्तार गर्ने योजना बनाएको थियो लघुवित्तका संस्थापक बंगलादेशी अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको व्यवसाय समाजका लागि भन्ने रणनीतिलाई पछ्याएरै बैंकका शाखाहरू एकाउन्न पुर्याइएको थियो लघुवित्त क्रान्तिले आज विश्वमा चौसठी करोड़ बढी जनतालाई सेवा पुर्याएको छ नेपालमै सत्र लाखभन्दा बढी परिवार यस सेवाबाट लाभान्वित छन् ग्रामीण क्षेत्रमा यो सेवा विकासको कोषे हुँदैछ देश बनाउन संयोगको डफा चाहिँदैन एकैजनाले परिवर्तनको क्रान्ति ल्याउन सक्छ अग्रगामी छलाङ मार्न एकैजना काफी हुन्छ यो विश्व इतिहासले पनि छर्लङ्ग पारेको छ दक्षिण अफ्रिका नेल्ल्सन मण्डेला भारतका महात्मा गान्धी मालदिव्सका निर्माता मोहम्मद माथिर सिङ्गापुरका लिक्वान् यु चीनका तेङसियापिङ श्रीलङ्काका महिन्दा राजापाक्सेको एकल प्रयासमै देशले विकासको मार्ग समातेको थियो यी त केवल प्रतिनिधि पात्र मात्र हुन् विश्वमा यस्ता कैयौं व्यक्ति छन् जसको एकल प्रयासले देश विकासको उचाइमा पुगेको इतिहास जीवन्त छ थाइल्याण्डमा राजतन्त्रात्मक शासन पद्धति भए पनि विकासले छलाङ मार्यो भूटानले आज नेपाललाई पछारिसक्यो भारतको आर्थिक वृद्धि नेपालको भन्दा दोब्बर भइसक्यो हामी अझै हेरेको हेरेछौ आफू बन्न नसकेकोमा अरूलाई धारे हात राजनीतिक स्थिरता र इच्छा भए आर्थिक विकासले गति समात्छ यो भारतको गरिब प्रान्त बिहारबाट सिक्न सकिन्छ विधानसभामा निर्वाचित नीतिश कुमारले बिहारलाई भारतकै विकासको नमूना बनाइरहेछन् हिजो बिहारी भनेर हेप्ने नेपाली प्रवृत्तिलाई आज तिनैले कुरीकुरी भन्ने अवस्था आइसकेको छ श्रीलङ्कामा दुई दशकसम्मको शीतयुद्धमा पनि निर्माणाधीन ठूला परियोजना रोकिएनन् नेपालमा अलिक एक दशकको युद्धले सबै ध्वस्त पारिदियो स्वतन्त्रताको नाममा बाटो सड़क पुल शिक्षा स्वास्थ्य जलविद्युत आयोजना लगायत पूर्वाधार सकिए वास्तविक तथ्य अझ विकराल बन्दैछ देशलाई यो समाहारको क्षतिपूर्ति दिन कोही तयार देखिँदैनन् प्राविधिक अध्ययनले नेपालमा त्रिचालिस मेगावाट विद्युत उत्पादनको क्षमता देखाएको छ पानीका जानकार र केही विश्लेषकहरू यहाँ दुई लाख मेगावाट विद्युत उत्पादन गर्न सकिने दावी गर्छन् तर अध्यारोमा बस्न नै हाम्रो नियति बनेको छ राजनीतिक दल मन्त्री नेता र सरकारी कर्मचारीहरू जलविद्युत आयोजना निर्माणको सपना बाँड्दै अनुमति पत्र मात्रै बेचिरहेका छन् उनीहरूले आफ्नो स्वार्थपूर्तिलाई पहिलो प्राथमिकता दिएका छन् शिक्षा स्वास्थ्य र रोजगारका समस्या चर्किँदैछन् बेरोजगारीका कारण तीसौं लाख युवा विदेशिएका छन् अभाव गरिबी र बेरोजगारको खाडा गहिरिँदो छ हाम्रो उर्वर र मलिलो उमेर विदेशमै सकिँदैछ यो सिलसिला रोक्न जरूरी भइसक्यो अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू हामीलाई भ्रममा राखेर डलर कमाइरहेछन् नेपालीको संस्कार विदेश चाहेर सहयोगको याचना गर्नु भइसक्यो नेपालभन्दा कमजोर देशहरूले समेत विकासको शिखर छुमे नेपालको अवस्था उल्टो थियो र हुँदैछ हाम्रो हविगत आज मुरकट्टाको जस्तै भइसकेको छ नेपालको भूबनोट र प्राकृतिक संयोजन विश्वमै उत्कृष्ट नमूना मानिएको छ यो भूगोललाई हामीले सदुपयोग गर्न जानेनौं देशको नागरिक हुँदैमा सबै काम मनपरि गर्ने छुट हुँदैन अव्यवस्थित शहरी बसोबास पनि विकासको बाधक बन्दै गएको छ सरकारले भूमि बाँडफाँड़को नीति ल्याएर जग्गाको वरिकरण गरी त्यही अनुसार बसोबासको नीति तय गर्नु जरूरी छ खेती घर आवास र व्यापारका लागि जग्गाको वर्गीकरण भइसकेपछि मात्र कृषिको योजनाबद्ध विकासलाई अगाडि लैजान सकिन्छ यसरी नै शिक्षा स्वास्थ्य र पर्यटन विकास अगाडि बढ्न सक्छ वित्तीय क्षेत्रको आधुनिक परिवर्तनले ग्रामीण विकासको नयाँ मार्गचित्र कोर्न सक्छ तर सरकारले सेवा क्षेत्रलाई जस्तै वित्तीय क्षेत्रलाई उत्तिकै प्राथमिकता दिनुपर्छ देशको अपार जलसम्पदा नै समुन्नत विकासको कड़ी हो सरकारमा जाने जुनसुकै राजनीतिक पार्टीका नेताले यसलाई सर्वोपरि ठाली विकासको पूर्व कार्य खाका तयार गर्नुपर्छ बिना कार्ययोजना सरकारमा जानु देशका लागि घातक हो यो नै नेताको असफलताको सूचक पनि देशमा घनीभूत हुँदै गएको निराशै निराशा आजको आशाको चमकिलो ज्योति हुन सक्छ यसैमा देशको चामत्कारिक विकास सम्भव छ देश अविकसित हुनु नै सम्भावना हो बेरोजगार युवा जनशक्ति श्रमशक्ति हुन् विद्युतको अभाव अर्को सम्भावना हो करोड़ जनता बजार हुन् एकैछिन अन्य कुरा बिर्सेर सोचौं विश्वका सम्पन्न मुलुक र कमजोर नेपालमा बराबर बाढ़िएको एउटी चीज हो समय हरेक व्यक्ति संस्था र राजनीतिक पार्टीले समय अनुसार काम गर्ने हो भने परिवर्तनका लागि दशक कुर्नु पर्दैन वर्ष दिन नै पर्याप्त हुन्छ एक घण्टा बढ़ी मेहनत गर्दा विश्वका करोड़ मान्छे भन्दा अघि जान सकिन्छ समय नै हाम्रो पुँजी हो यही पूँजी सम्भावनाका क्षेत्रमा खन्याउन सके विदेशीको मुख ताकेर गुलाम बन्नु पर्दैन यति हो हामीमा सबै खत्तम भयो सकियो भन्ने दिमागी रोग उन्मूलन गर्न भने जरूरी छ मान्छेलाई बास्न कति मिहिनेत गरिपुग्छ ऊ कसरी सफल हुन सक्छ उसले दैनिक कति घन्टा काममा बिताउँछ सामान्य यी प्रश्नका जवाफ अवश्य सामान्य छैन मान्छेले यी प्रश्नको उत्तर खोज्दै गयो भने ऊ कुनै आस्था केन्द्रसम्म पुग्छ श्रम र मिहिनेतभन्दा पर ऊ आस्था र विचारको वैशाखी टेकेर बाँचेको हुन्छ यही आस्थाभित्र उसले कर्म खोजिरहेको हुन्छ म पनि आस्था र विश्वासकै वैशाखीको भरमा यहाँसम्म आइपुगेको हुँ आज म केही परिवर्तन गर्न सक्नेमा गनिएको छु आफ्नो कामलाई धर्म मान्ने हो भने भगवान्को स्वरूप त्यहीँ भेटिँदो रहेछ मैले काम र व्यवसायलाई सधैँ पूजा गर्दै आए र गरिरहेकै छु यसर्थ म आफूलाई केही हदसम्म सफल ठान्छु कन्फ्युसियसले भनेका छन् तिमीले मन परेको व्यवसाय रोज्यौ भने जीवनमा एक पनि काम गर्नु पर्दैन अर्थात् त्यो काम नभई शोख हुन्छ तिमीले आजीवन शोखै शोखमा जीवन बिताउन पाउँछौ मैले शोखमै जीवन बिताउन सकेको त छैन तर मन परेको व्यवसाय रोजेँ यसैमा सन्तुष्ट छु मैले यसैमा काम गर्ने उत्साह पाइरहेको छु मान्छेले आफ्नो कामलाई आनन्दमा ढाल्न सक्यो भने उसले ठोस उद्देश्यसहितको तनावरहित जीवन बाँच्न सक्छ आनन्दपूर्वक काम गर्न सक्नु उसको खुबी हो हरेक व्यक्तिका राम्रा दुर्गुन दुर्गुन आ, आ, आ, आ, दे, दे, नराम्रा गुण दुर्गुण हुन्छन् दुर्गुणभित्र सकारात्मक पक्ष खोज्न सकियो भने जटिल समस्याको पनि समाधान निस्किन्छ मान्छेका नराम्रा गुण र विचार सीमाभित्रै रहनु जाति हुन्छ सीमाभित्रका दुर्गुणले कसैलाई हानि गर्दैन सीमा नग्यो भने त्यो उसका लागि हानिकार मात्र होइन हिमस्रक पनि बन्न सक्छ परिवार एवं समाजलाई त्यसले अधोगतिर डोर्याउँछ विनाश गर्न बेरलाउँदैन मान्छे सफल हुन भगवान्को वरदानै चाहिँदैन उसले सोच्न र फरक तरिकाले श्रम गर्न जाने पुग्छ कामलाई धर्म मान्न सिक्नुपर्छ उसको सफलताको पहिलो श्रेणी त्यही हो विश्वका सफल मान्छेहरू कसैले चमत्कारपूर्ण काम गर्दैनन् उनीहरू कामलाई धर्म मान्छन् र त्यसैमा रमाउन सिक्छन् विश्वका सफल मान्छेहरू अब्राहम लिंकन, नेसन मण्डेला महात्मा गान्धी मोहम्मद माथिर जस्ता महापुरूषले खास काम गरेनन् उनीहरूलाई समाजलाई सकारात्मक सोच्ने कला सिकाए ब्राजीलका फुटबलर पेरेले झुम्राको बल खेलेर खेल जीवन गरेका थिए आखिर उनै विश्वविख्यात फुटबलर भए ती सबैले कर्म सोच र लगनशीलतालाई धर्ममा बदलएका थिए मान्छे हरेक काममा लगनशील हुनुपर्छ कामप्रतिको लगनशीलताले जिन्दगीका कठिन कठिन समस्या पनि हल हुँदै जान्छन् दस ठाउँमा खनेर जमिन मुनिको पानीको स्रोत पत्ता लाग्दैन पानी निकाल्न निरन्तर एकै ठाउँमा खनिरहनुपर्छ मान्छेको कर्मप्रतिको लगाव पनि यही हो उसले कर्ममा चित्त लगाउन सके मात्र लक्ष्यको शिखर चुम्न सक्छ आध्यात्मिक अर्थशास्त्री चाणक्यले कार्यकालमा राति अबेरसम्म बसेर काम गर्थे उनले घरको काम समेत कार्यालयमै बसेर सक्थे तर कार्यालय र घरको काम गर्न छुट्टा टुकीको व्यवस्था गरेका थिए उनले कार्यालयको टुकी बालेर कहिले घरको काम गर्दैनथे मान्छेको असल कर्मप्रतिको सिद्धान्त यस्तै हुनुपर्छ मान्छेले कसैको आम्दानी बेफाकमा उडाउन खोज्छ भने त्यो गलत सिद्धान्तको उत्पादन हो आफ्ना लागि आफ्नै आम्दानी खर्चले कसैको कुबलो नचिताउने व्यक्ति लक्ष्यमा असफल हुनु पर्दैन तर कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने खुबी उसमा हुनैपर्छ उसमा यो खुबी नभएकैले सफलताबाट चुकिरहेको हुनसक्छ विश्वका हरेक मान्छेको भागमा समय बराबर हुन्छ त्यही समय सदुपयोग गर्न जान्नेले प्रगति गर्छ नजान्ने व्यक्ति आफ्नै परिधिमा घुमिरहेको हुन्छ ज्ञानको दायरा फराकिलो बनाउनका लागि मान्छेमा अरूको मां कुरा सुन्न सक्ने क्षमता हुनुपर्छ उसमा त आफै बोल्न पाए हुन्थ्यो मै मात्र जान्नेछु भन्ने मानवीय संस्कार हावी भइरहेको हुन्छ अरूको कुरा सुन्न सक्ने धैर्यले मात्र जीवनलाई बदल्न सक्छ ऊ लक्ष्यमा सफल हुन सक्छ परिवर्तन गर्न डरलाग्दो काम गर्नु पर्दैन सामान्य भनिएको कामबाट नै परिवर्तन सम्भव हुन्छ हवाईजहाजका प्रथम आविष्कार बिलवर र ओलीवर दुई राइट दाजुभाइको नाम विश्व इतिहासमा कहिले मेटिँदैन त्योभन्दा अघि धेरैले जहाज बनाउने कोसिस गरे होलान् उनीहरूको आविष्कार पछि पनि कैंवरी जहाज बनाए ती कसैको नाम इतिहासले लेखेन पहिलो सफल इतिहास रच्न खोज अनुसन्धान र लगनशीलता जानिरहेछ गलत आसक्तिको काममा सफलता हुँदैन मान्छे भौतिकताले सुसम्पन्न होस् दुःखी नै हुन्छ असल नियत र स्पष्ट उद्देश्यको काममा भलै प्राप्ति नहोस् ऊ सुखी रहन सक्छ अरुलाई नोक्सान गर्दैन भने मान्छेले चाहेको र रो रोजेको काम गर्न पाउनुपर्छ यो उसको नैसर्गिक अधिकार हो ऊ आफ्नो रोजाइको काममा रमाउन सक्छ र आँटे ताकेको उद्देश्य पूरा गर्न सक्छ म आफूलाई आज केही हदसम्म सुखी ठान्छु रोजेको काम गरेकैले खुसी पनि बाँसमा जाने नाच्न पाइन्छ नाच्नु सङ्गीतको तालमा इतरिनु होइन त्याग र सेवाको आयतन बढाउनु हो मान्छे दुई प्रकारका हुन्छन् दिने र लिने लिनेहरू राम्रोसँग खान्छन् र रा दिनेहरू राम्रोसँग सुत्छन् दिनेहरूमा उच्च आत्मविश्वास र सकारात्मक धारणा हुन्छ तिनले आफूमा सेवा र कर्मको आयतन बढाएका हुन्छन् समाजसेवाको अर्थ छतमा बेसी राजनीतिक नेताहरू जस्तो होइन जसले समाजको नाममा आफ्नो सेवा गरेको हुन्छ समाजलाई बस्न योग्य बनाउन सकारात्मक विचार र दिन सक्ने चाहना हुनुपर्छ भौतिक र आर्थिक वस्तुस्थितिमा सबल हुँदै आएपछि ममा दिनुको भोग जाग्दै आयो मैले जति आर्जन गरेँ त्यो मरेर चोलामाथि बस्दा लाने केही थिएन मसँग जे जति हुन्छ यो मेरा उत्तराधिकारी र आफन्तकै लागि हुन्छ म सँगसँगै जाने त निर्जीव शरीरबाहेक अर्थ केही हुँदैन मानव चोलाको नियति भएर यही भएर होला धरतीको बास र भोगलाई कविताका हरमा यसरी वर्णन गरिएको केही दिनलाई यस धरती बीचमा जाने कहाँ हो कहाँ जाँदा लानु छैन साथमा केही पनि छाड्ने त हो यहाँ छाड्ने जे हो त्यसको अलिकति सत्कर्ममा खर्चिए चिनो हुन्छ यहाँ वहाँ पनि उही लेखा ठुलो हुन्छ रे। मैले सत्कर्मको बाटो पहिला पनि जमर्को गरेँ यहीँ छोड्ने झिठीको केही अंश परसेवामा खर्चेर कमाउन सुरु गर्दादेखि नै मेरो यो कर्मसुचारू थियो अनाथ र गरिबकै भलाइका लागि मेरी आमामा परम्परावादको केही क्लेस थियो तर दयाको अथाह सागर पनि थियो आमा भन्नुहुन्थ्यो तैँले जीवनमा जति कमाउँछस् त्यसको दशांश भगवान्लाई छुट्ट्याएस् राम्रो नराम्रो बनाउनुमा अदृश्य शक्तिको हात हुन्छ आज मेरो सफलताको कारक पहिलो सङ्घर्ष नै हो दोस्रो चाहिँ अदृश्य शक्ति बेसहारा अनाथ र दिनदुखीका लागि आमदानीको सानो भाग छुट्याउँदैमा केही खोटिँदैन उनीले नहुनेका लागि छुट्याउँदैमा सर्वस्व सकिहाल्ने पनि होइन यो माध्यम अदृश्य शक्तिप्रतिको आस्था एवं मानव धर्मको दायित्व म सधैँ आमाको आज्ञापालक रहेँ यो क्रम यसरी नै निरन्तर चलिरहेकै छ सम्पत्तिकै सिरानी हाले पनि मान्छेलाई सन्तुष्टि मिल्दैन सन्तुष्टि प्राप्त गर्न मन फुकाउनै पर्छ समाजसेवा नै सन्तुष्टिको मार्ग हो सम्पत्ति कमाउनुको सीमा हुँदैन जब मान्छेमा भौतिक सम्पन्नता र विलासिता चुलिन्छ तब नामको भोक तीव्र हुन्छ यो नहुँदो हो त विश्वका धनाड्डीहरू बिल गेट्स वारिन बफेट लक्ष्मी मित्तल जस्ताले आमदानीको ठूलो हिस्सा समाजसेवामा खर्च गर्दैनथे माइक्रोसफ्टमा गर्व र इमानको जागिर खाएका जोन उड एकाएक शैक्षिक क्रान्तिमा हुमिए जागिर छोडेर नेपालका दुर्गम गाउँ बस्तीबाट शैक्षिक जागरणको अभियान चलाए उनले स्थापना गरेको रुम टू रीडले आज विश्वका गरिब देशमा शिक्षाको पहुँच पुर्याएको छ यो अभियान विश्वका हरेक व्यक्तिका लागि प्रेरणा बन्न सक्छ ना, ना, ना, ना, ना, ना, ना, ना, अमेरिकी नागरिक उडले माइक्रोसफ्ट छोडेर नयाँ अध्याय शुरू गरे हामीले आफ्नैका लागि गरौं ठूलो होइन मासिक लाखौं डलर कमाउने उडले माइक्रोसफ्ट त्याग्दै भनेका थिए म आफ्नो बचत नमासिकन पुरै पाँच वर्ष सजिलै बाँच्न सक्ने रहेछु आज समय को यो कमाई मेरा पर्याप्त थियो। तई कमाई को आड़ में उड़ चौरी को पिठ्यौ में किताब लाद लमजुंग के हिमाली क्षेत्र में पगे थे आज विश्व में उनक परिचय शिक्षा का सफल संवाह का रूप में दरियीक लज्जास्पद पक्ष हो सात समुद्रबारी व्यक्ति ने हमारा हमी खोर्गामा माध्यमिक विद्यालय नहुदा म ऋणी झरेर पढेको थिएँ म चाहन्थेँ अबका बालबालिका माध्यमिक वा उच्च शिक्षा पढ्न ऋणी झरन नपरोस् माझगाउँको प्रावि स्कुल माभि हुँदै उच्च माभिमा स्तरोन्नति भएको छ मैले यस उच्च माभिमा कम्प्युटर शिक्षाको व्यवस्था मिलाइदिएको छु सबैले कम्प्युटर जान्ने मौका पाएका छन् त्यहाँको शिक्षा आधुनिक एवं कम्प्युटरयुक्त हुँदै गएको छ यो उच्च मावि सहरका आधुनिक विद्यालयभन्दा कम छैन विद्यालयमा मैले स्थापना गरेको अक्षकोश लाखौँ रुपियाँको भएको छ अमेरिका बस्दै आएका दाईहरू लक्ष्मी गेवाली र देवीराम गेवालीको समेत ठूलो रकम सहयोग गर्नुभएको छ त्यसमा थोर्गा माझगाउँमा जन्मेर विश्वका विभिन्न देशमा छरिएका दाजुभाइको पनि यसमा सहकारी बढिरहेको छ त्यो अक्षकोष विस्तारै करोड़ रुपियाँमा परिणत हुँदैछ यो रूरू क्याम्पस राजधानी तथा सहर झरेर पढ्न नसक्नेहरूका लागि विश्वविद्यालय भी नै भएको छ शैक्षिक विकासका क्रियाकलापमा संलग्न हुँदा ममा सुखको अनुभूति हुन्छ मैले शिक्षामा जे जति पुँजी खर्चिँदै आएँ सानै रकम भए पनि त्यो परिणाममुखी भएको छ निम्न वर्गको जीवनको आधार कोर्न मदत पुगेको छ मैले माध्यमिक तह पूरा गरेको रूरूमाविलाई रूरू बहुमुखी क्याम्पससम्म स्तरोन्नति गर्न मेरो के योगदान रह्यो मेरो अग्रसरता र त्यहाँका शिक्षक तथा अभिभावकले साथले मात्र रूरू क्याम्पस बन्न सकेको थियो गुल्मीमा शिक्षा र पूर्वाधार विकासको गफ चपाउने र उब्र्याउने प्रशस्त सरकारी तथा गैर संस्था पुगेका थिए ती संस्थाहरू वर्षौंदेखि फिरङ्गीजी घुमिरहेका थिए र छन् तैपनि सीमान्तकृत समुदायका नाममा चिनको बाँचिरहेका थिएनन् उनीहरूको संस्कार आज आज पनि उस्तै छ हिजो यो क्षेत्रमा राजनीतिक दलका नेताले सर्वसाधारणको माग अनुसार काम गरेनन् यस क्षेत्रको रिक्तता र अविकास हटाउने अभियानका साथ म हिजोका बाटाहरू दोहोऱ्याएर हिँड्दैछु मेरा धेरै वर्ष पाल्पा बहुमुखी क्याम्पस र त्यसैको सेरोफेरोमा बितेका थिए त्यो क्याम्पसमा मेरा अनगिन्ती सम्झना र कर्मका अवशेष थिए पाल्पा क्याम्पस पछिल्लो समय जीर्ण बनेको छ स्वतन्त्र विद्यार्थी युनियनको पहलले समेत मर्मत गर्न नसकेको मैले मेरो उच्च शिक्षाको त्यो मन्दिरको दुर्गति हेरिरहन सकिनँ र आफ्नै अग्रसरतामा पुनर्निर्माणको पहल गरेँ त्यो मन्दिर आज सग्लो र आकर्षक बनेको छ आर्थिक अभावले सोभियोगको आलोकमुख पत्रिका निस्केको रहेनछ सोभियोगले मलाई ऋण लागेको थियो एसएलसीमा गान्धी श्रेणी ल्याएर क्याम्पसमा भर्न नपाउँदा सोभियोगको सहयोगमा म भर्ना हुन सकेको थिएँ मैले आलोक मुखपत्रिका पत्रिका प्रकाशनार्थ र सोबियोको भवन निर्माण गर्न पनि आर्थिक सहयोग जुटाइदिएँ त्यसपछि सोबियोको मुखपत्रिका निरन्तर प्रकाशित भइरहेको छ यी थुम घुम्तीमा थकाई मार्दा ममा असीम सन्तुष्टि भरिँदै आएको छ मान्छे लुबी हुन्छ लोभको कुनै उपचार हुँदैन पैसा बाँड्ने कार्यक्रमको आयोजना गर्ने हो भने सबैभन्दा पहिला धनी व्यक्ति नै हात थाप्न अभिसर छ मैले रकम बाँड्ने दोकान थाप्नकै लागि यो प्रसंग उठाएको होइन गुल्मी अर्घाखाँची र पाल्पाका बालबालिका तथा युवाहरू कमजोर आर्थिक अवस्थाका कारण अवसरबाट वञ्चित हुन नपरोस् भन्ने मेरो मनसायो क्षमता र स्रोतले भ्याएसम्म यस्ता समुदायलाई मैले सहयोग गर्दै आएको छु स्रोत साधन हुनेहरूले हरेक विपन्न वर्गसँग यो अभियान पुर्याउनु जरुरी भइसकेको छ आफ्ना बुबा आमा दाजुभाइसँग सम्पत्ति भएर पनि कसैले हात फैलाउँछ भने त्यो लोभको भकारी माग्नु उसको प्रवृत्ति भइसकेको हुन्छ संसारमा यस्तो व्यक्तिको कहीँ कतै उपचार हुँदैन तर इच्छाशक्ति भएर स्रोत साधनले खुम्चिएको व्यक्तिको उपचार गर्न दस ठाउँ धाउनु पर्दैन मान्छेको पहिलो आवश्यकता काम हो ऊ बेका भयो भने देश विकृत हुँदै दे जान्छ एउटा नागरिक बिग्रिनु समाजका लागि दसजना असल नागरिक बन्नु बराबर हो मान्छेलाई मान्छे बनाउन शिक्षा र काम चाहिन्छ देशमा यसको खाँचो पूर्ति गर्न सके देश बर्बाद भयो भनेर चिच्याउनु पर्दैन हुनेले नहुनेको हित भने सोच्नैपर्छ <Santhi> <Santhi> नेपाल शान्तिको देवालय थियो महान परिवर्तन र लोकतन्त्रको नाममा यो देवालय भत्काइयो शान्तिदूत गौतम बुद्धका शान्तिधून आज गुम्बाभित्र नै सासिएका छन् चान। शान्ति बिटुलिएको छ सदियौँदेखिका आस्थाका धरोहर बर्लिनको पर्खाल चाहिँ ढालिएका छन् सन् उन्नाइस सय बर्लिनको पर्खाल डल्दा विभाजित पूर्वी र पश्चिमी जर्मनीमा एकताको सूत्रपात भएको थियो नेपालका मौलिक आस्था र शान्तिका धरोहरहरू ढल्दा अशान्तिको कुचक्र फैलिएको छ देश जातीय विभाजनको संहारमा पुगेको छ बम गोला मेसिनगण र बारुदी छर्नाली देश मानव कंकाल जस्तै भएको छ सुन्दर अखण्ड नेपाल आज एउटा ठ्याकको स्वरूपमा फेरिँदैछ मठ मन्दिर गुम्बा चैत्य मस्जिद र प्राकृतिक सुन्दरताको लाली उडेको छ तिनको चमक र सौन्दर्य फर्किने संकेत देखिएको छैन प्रकृतिको चौतारामुनि शान्तिको अनिकाल पर्दै गएको छ लोकतन्त्रको यो कालखण्डमा हामीले भौतिक सम्प्रदाको फाँक त मारौंला तर मनको शान्ति हाम्रो संसर्गबाट छुट्टिँदै गएको परिदृश्य छर्लङ्ग देखिएको छ मलाई शान्तिको पहिलो मार्ग मान्छेले काम गर्न पाउनु हो भन्ने लाग्छ जब मान्छे बेरोजगार हुन्छ उसले बेरोजगारहरूको समूह बनाउँदै जान्छ र एउटा अशान्तिको मोर्चा खडा गर्छ अशान्तिको मोर्चा नबनोस् भनेर नै म कामविहीनलाई काम, काम दिने मार्गमा एक एकचित्तले लागेको छु जहाँबाट मधुरै भए पनि शान्तिको बिगुल बुझाउन सकियोस् मेरा पुर्खाको थोरै भए पनि बिडो थामेको छु भन्ने कमण्ड छ मान्छेले कति पढ्यो कति कमायो भन्ने प्रश्नभन्दा कतिलाई रोजगार दियो भन्ने प्रश्न बढी अर्थपूर्ण हुन्छ त्यो नै सेवा र शान्ति खोज्ने उत्तम मार्ग हो आस्था हुँदैमा र सुख शान्ति पाऊ भनेर हात पसार्दैमा भगवान्ले कसैलाई केही दिँदैनन् मान्छे आमाको कोखको को माध्यमद्वारा धरतीमा अवतरण हुँदा उसलाई भगवान्ले केही दिएर पठाएका हुन्छन् भगवान्का चार हात हुने पौराणिकता छ जब भगवान्ले चार हातले दिन्छन् मान्छे जातिले सम्मेल्न सक्दैन ऊ कर्मकै माध्यमद्वारा सम्पूर्णतामा चुलिँदै जान्छ भगवान्ले दिएको चिजमा उसले आफ्नो कर्मको मात्र प्रतिफल ठान्छ भने त्यो बिस्तारै बिलिन हुँदै जान्छ भगवान्ले चार हातले खिच्न थाले भने उसले जोगाउन सक्दैन कर्म गरेपछि मात्रै ऊ भगवान्को वरदान शक्ति वा क्षमतामा सिद्ध अस्त हुन सक्छ उसले यसैमा शान्तिको अनुभूति गर्न सक्छ धरतीमा उत्पन्न चेतनशील प्राणी भएकाले ऊ कर्म र शान्तिको सम्वाहक हो क्षमता हुनेहरू नहुनेका आवाजहरू आवाजविहीनका र दृष्टिहरू दृष्टिविहीनका सम्वाहक हुनुपर्छ त्यही चक्र पूर्ण गर्न मान्छे जन्माइएको हुन्छ उसले चक्रभित्र धर्मकर्म गरेन भने उसँग भएको धन र प्रतिष्ठा पनि जोगिँदैन मान्छेले जीवनको तिर धन प्रतिको मोह त्याग्दै गएको हुन्छ वा आत्मसन्तिको भोकमा भौँतारिरहेको हुन्छ पौराणिक कालमा रावण वा दुर्योधन अरूलाई मारेर वा अरूलाई दुःख दिएर आनन्द मान्थे रामकृष्ण र ध्रुवले त्याग र सेवामा शान्ति महसुस गर्थे यही त्यागको भावनाले समाजमा नवपरिवर्तनको सिलसिला शुरू भएको हुन सक्छ शान्तिको बाटो हिँड्न ज्यादै जटिल पनि हुन्छ शव ऋषि ध्यान र ज्ञानमा डुबेर दिन बिताउँथे एक दिन प्रातकालमा ऋषि गङ्गामा स्नान गर्न जप गर्न थाले जबको कर्म सकेपछि फ्याट्टा उनको आँखा खोले उनले सङ्ग्लो पानीमा बडो मजाको माछाको लस्कर देखेछन् माछाको त्यो क्रीडा देखेर उनी कल्पनामा भकिए सबैभन्दा अघि माछाको लोग नै हिँडेको छ उसको पछि श्रीमती श्रीमतीका पछि उसका छोराहरू लस्करै होलान् मैले पनि बिहे गरेको भए सबैभन्दा अघि म हुन्थेँ मेरो श्रीमती हुन्थे श्रीमतीका जेठा माइला साइला हुँदै मेरा छोराहरू हिँड्थे अति रमाइलो हुन्थ्यो त्यो पो आनन्द र शान्तिको जिन्दगी हुन्थ्यो यो जोगीको जिन्दगी व्यर्थ बितिरहेछ अब बिहे त गर्नै पर्यो माछाको क्रियाकलाप देखेर ऋषि बिहे गर्न तम्सी सत्तरी वर्षका बुढालाई कसले छोरी दिने उनको मनमा गजबको उपाय फुर्यो मान्दा त राजाका पचासवटी छोरी छन् एउटी त कसो नदेला यही सोच्दै ऋषिले राजाको दरबारमा पुगेर बिन्ती चढाए लौ राजन मलाई बिह गर्न मन लाग्यो तपाईँको पचासवटी छोरी मध्ये एउटी बक्सनु पर्यो ऋषिको आग्रह सुनेर राजा दङ खाए केही बेर टोला आए पनि राजाले डरा प्रश्न गरे तपाईँलाई नै हो त गुरु आफू उप प्रतिपश्न गरेको देखेर ऋषिले झोकिँदै भने हो दिने भए देऊ होइन भने यहीँ प्राण राजा धर्म धर्मसङ्कटमा परे आफ्ना यौवना छोरीहरूमध्ये कुन चाहिँ गुरुला दिने त्यो पनि सत्तरी वर्षको वृद्धलाई कसरी दिनु नदिउँ प्राण त्याग गर्छन् दिनुभन्दा नदिनु पाप गुरु हो गुरुको अपहेलना ब्रह्महत्या नै हो ब्रह्महत्याभन्दा ठुलो पाप केही हुँदैन यी सबै कुरा विचार गरी राजाले भने लौ प्रभु मैले छोरी दिने निर्णय गरेँ स्वयंवरका लागि तयार भएर आउनुहोस् हर्स भन्दै ऋषि विदा भए बाटोमा जाँदै गर्दा ऋषिले सोचेछन् यिनका छोरीलाई तन्नेरी भैँस भरिएको मोटो घाटो जानिरहेछ म यिनलाई मेरो पाइन देखाइदिन्छु स्वयम्भरको दिन त अचम्म भयो वृद्ध ऋषि त गजबको तन्नेरी राजकुमाको रूपमा देखा परेछन् यो देखेर राजा तीन तिनछक परे उनको रूप देखेर राजाका छोरीहरू लट्ठ परे स्वयम्बरका बेला जेठीले म माला लाउँछु भने मारिले होइन म लाउँछु भने साइली काइली हुँदै सबैले अड्डी कसे अन्त्यमा राजाका पचासवटी छोरीले नै ऋषिलाई स्वयम्वरको माला पहिराइदिए पचासवटा श्रीमती लिएर ऋषि कुटीमा गए खाना केही थिएन गिटा र भ्याकुर खुवाउन थाले शव ऋषिले माछाको प्रतिक्रिया देखेर बिहे गरेका थिए एक दिन माकुराको चालचलन देखेछन् माकुर्नेले पचासवटा बच्चा पैदा गरेकी रहेछ खाने आहार नपाउँदा बच्चाले आमालाई नै चाटेर खाँदा रहेछन् उनले फेरि सोचे मेरा त पचासवटी छन् एउटीले पचासजना जन्माई भने पच्चिस सय हुन्छन् तिनले कालान्तरमा आमालाई खाएर मलाई पनि खाने सम्भावना हुन्छ यसैले यो खलाको सङ्ग्रह गर्न उचित छैन छोडिदिन्छु शान्ति प्राप्त गर्न यिनबाट मुक्त हुनुको विकल्प छैन भने ठानी ऋषिले गङ्गामा गएर प्राण त्याग गरे श्रम नगरी फोकटमा प्राप्त वस्तुको माया र महत्त्व हुँदैन प्राप्त वस्तुलाई कर्मद्वारा सिद्ध गर्न सकेन भने मान्छेले शान्ति पाउन समाधि नै रोज्नुपर्छ सो ऋषिको बिहे कर्म श्रम नगरी बिना त्याग प्राप्त भएको थियो जसरी त्यो प्राप्त भयो अन्त्य पनि त्यस सहजै भयो जिन्दगीलाई अर्थपूर्ण बनाउन कर्म गर्नुपर्छ कर्म गर्नुमा जति शान्ति प्राप्त हुन्छ त्यो अरू कुनै वस्तुमा हुँदैन कर्म गर्नुको अर्थ समाजप्रतिको दायित्व पूरा गर्नु हो मैले बैंक मार्फत आफ्नो दायित्वको आयतन बढाउँदै थिएँ र छु म मात्रै नभएर बैंकका सबै सञ्चालकहरू आफ्नो दायित्व पूरा गर्नमै मरिमेटेका छन् सेवा र ज्ञानका रिचा पुस्तान्तरमा हस्तान्तरण गर्न जान्नु शान्तिप्रतिको लगाव हो यो समाजप्रतिको दायित्व र कर्तव्य पनि अन्यथा पुर्खाको मौलिक ज्ञान भोलिका पुस्ताले ग्रहण गर्न सक्दैन आफ्ना पुस्तालाई सहीबाट हिँडाउन सकिन भने पुस्ता उत्पादन गर्नुको तोप हुँदैन एउटा विश्वप्रसिद्ध बनाइ छ सोकरातले प्लेटोलाई शिक्षा दिए प्लेटोले अरस्तुलाई र अरस्तुले सिकन्दरलाई ज्ञान र अनुभव यसरी नै हस्तान्तरण गर्दै जाने कुरा हो अन्यथा यो त्यसै नाश हुँदै जान्छ हाम्रो दायित्व मौलिक धरातलमा नयाँ निर्माण गर्नु पनि हो जसप्रति भावी पुस्ताले गर्व गर्न सकुन् हामीले यसका लागि हामीभित्रको खत्तम भयो भन्ने निराशाको बादल फटाउन सक्नुपर्छ मानव हृदयमा तबमात्र शान्तिका मुजा बजिरहन्छन् ती मुजुराका धुनहरू अनन्तकालसम्म गुन्जिरहन्छन् <laughs> <laughs> <laughs> <laughs> <laughs> <laughs> <laughs> कार्यक्रम स्रोती सम्वेकमा हामीले अहिले सुनेको वाचन कमल प्रसाद कर्म पुस्तकको अन्तिम श्रृङ्खलाको वाचन हो यसमा कमल प्रसाद कुराकानी केवेरमा गर्नेछु उज्यालो सुन्दै गर्नुहोला कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेग तपाईँ अहिले उज्यालो नाइटी नेटवर्क काठमाडौंसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी कमल प्रसाद गेवालीको कर्म पुस्तक वाचन गरिरहेका थियौं दश श्र लगाएर वाचन पूरा गरियो यो पुस्तकको वाचन कर्मका लेखक कमल प्रसाद गेवाली यो पुस्तकबारे के भन्नुहुन्छ र पुस्तक प्रकाशन भइसकेपछि उहाँले के कस्ता प्रतिक्रियाहरू पाउनुभयो हामीले कुराकानी गरेका छौँ उहाँको कुराकानीको क्रमलाई जोड्छु यो पुस्तकबारे उहाँको रायबाट यो करिब साढे चार वर्ष अगाडिदेखि नै मैले यो किताब चाहिँ कर्म नै रहन्छ अथवा नाम के हुन्छ भन्ने त थिएन तर मैले मेरो आफ्नो भोगाइलाई र मेरो अनुभवलाई चाहिँ मैले किताबको माध्यमबाट बताउनुपर्छ है भन्ने हिसाबमा मैले चाहिँ टिपोर्ट गर्दै गइरहेको थिएँ यो चाहिँ सुरुवात चाहिँ धेरै अगाडिदेखि नै भइरहेको अहिले पुस्तक निस्किसके पछाडिको प्रतिक्रियाहरू कस्तो पाउनु भएको छ कति सबैभन्दा पुस्तक निस्किसकेपछि उज्यालो एफएमबाट हजुरले जुन वाचन सुरु गरिदिनुभयो यसमा मलाई धेरैले फिडब्याक चाहिँ राम्रो मैले पाएको छु र चाहिँ स्पेसली विद्यार्थीहरू जसले केही गरौँ भन्ने चाहना राखिरहेछ तर गर्न सकिरहेको छैन अलमलिरहेछ जसले चाहिँ मेरो आफ्नो मान्छे पनि छैन मसँग पैसा पनि छैन मैले केही गर्न सक्दिनँ यो देश खत्म भइसक्यो भन्नेहरूको लागि होइन यहाँ अझै पनि केही आशाका किरणहरू छन् भन्ने, भन्ने चाहिँ बुझेर हामी पनि केही गर्न सक्छौँ सर हामीलाई पनि केही सल्लाह दिनुहोस् भन्नेहरूको मसँग चाहिँ फिडब्याक त्यस्तो आइरहेछ तर जहां छेन तैंपुनिटी होने कुरा मैं दिन खोजे हो साहित्य गई रहो ल साहित्यिकता को हिस्बले किताब लेखने अथवा साहित्यिकता रुचि राख्वी होना साहित्य चीजर कल्पना में भल्पना अनुसार नहीं राष्ट्र सजा अगड़ी बढ़ाने कोशिश यो साहित्य किताब चाई व्यावहारिक रा कर्मयोगी आपो कर्मला कसरी लिख रम को संगसंगो काम को संगसंगे आध्यात्मला कसरी ली रख जीवनी कसरी होने मैं सबभंद ठोल क्रा ह्युमन लाइफ हो आपको ह्यूमन लाइफ कसरी बिताने भेजने इसमें समेटे इसमें कूं कल्पना साहित्य साहित्य कसला आ, कुरे नीठो लगे अरु सबरा सब जैसे खाना दत्मीयता राोनी खाना ते मीठो हो सबा ठोरा साहित्यभंदरा को अथवा संभव है कि छेन ये कुरा हावा में भिश अथवा भावना में बक रहेंतविकता हो भादा यह चाहे वास्तविकता होइन यो उपन्यास होइन यो चाहिँ एउटा चाहिँ कहानी मनगणन्ती कुरा होइन यो चाहिँ वास्तविकता हो यसलाई अहिलेका युवाहरूले यथार्थ हो भन्ने बुझेर त्यसै अनुसार अगाडि बढिदियो र कसैले पनि आफ्नो एकजनाले पनि आफ्नो व्यवहारलाई परिवर्तन गरेर त्यही बाटोमा हिँड्दियो भने त्यति नै यस किताबको चाहिँ उपलब्धि हुन्छ म अलिकति प्रसङ्गलाई फेरि अनौपचारिक भन्न चाहन्छु पुस्तकमा लेखिएका कुरा त छँदैछन् म पुस्तकभन्दा बाहिरका प्रसङ्गहरू ल्याउन चाहन्छु जस्तो अहिले यो पुस्तक निस्किसकेपछि सरले सानो बेलामा आफूले स्कुल पढ्दाखेरिका टिचरहरूले भेट्दा तपाईँलाई के भन्नुहुन्छ होइन मैले चाहिँ सरहरूले पनि सुन्नु भएछ सुन्नु भएछ सरहरू असाध्य खुसी हुनुभयो एकचोटि गाउँ आइएन भनेर पनि भन्नुभयो मलाई क्याम्पसको सरहरूले पनि धेरैले फोन गर्नुभयो त चाहिँ पढ्दाखेरि त टाठो थिइस् हामीलाई थाहा थियो तर एकदम सानो क्लासमा त टाठो थिइनँ तर चार कक्षदेखि मेरो राम्रो हुनु थालेको हो मैले किताबमा पनि त्यो कुरा चाहिँ उल्लेख गरेको तर त्यसले चाहिँ यसरी मिलाएर आफ्नो कुरालाई भन्लास् भन्ने लागेको थिएन हामी चाहिँ गर्व मान्छौँ तसित भनेर चाहिँ त्यस्तो कुरा गर्नुभएको थियो के चाहिँ हुनुहुन्थ्यो यही प्रसङ्गमा फेरि अर्को जोडौँ स्कुलमा पढ्दाखेरि कुनै बेला चाहिँ पाठ्यक्रमभन्दा बाहिर सरले चाहिँ अतिरिक्त क्रियाकलापहरूमा कहीँ केही साहित्यिकता कथा कविता उपन्यास अथवा फुटबल भलिबलमा केहीमा चाहिँ नि अब्बल स्थान ल्याउनु भएको कुनै रेकर्डहरू छैन सम्झना गर्नु अब्जल स्थानमा चाहिँ कुनैमा पनि त्यस्तो आएन तर म सधैँ अगाडि बढ्थेँ कुनै पनि कार्यक्रम हुँदाखेरि म चाहिँ मलाई त यो आउँदैन भनेर म पछाडि हट्थिनँ म नाच्न पर्दाखेरि पनि म नाच्न जान्थेँ गाउनै पर्ने भयो भने पनि म चाहिँ जस्तो हुन्छ त्यो गाउँथेँ म चाहिँ जुनसुकै ठाउँमा पनि अगाडि जान्थेँ म चाहिँ अरूलाई अरू सक्नेहरू अझै अगाडि जानुपर्छ भन्ने भावना थियो एसएलसी दिएको जस्तो उमेरमा लाग्थ्यो सरलाई कि म एक दिन चाहिँ कुनैबाट ब्याङ्क सियो भन्ने सुनाएँ त्यस्तो त सोचेकै थिइनँ यसलाई बुवाले भनेको त त्यही मालको हाकिम रहेछ मलाई त्यस्तो चाहिँ थिएन तर मलाई के थियो भने म केही गर्छु मलाई आत्मबल थियो मलाई अहिले पनि अझै पनि गरिसक गरिरहेको काम चाहिँ मेरो यति नै हो त मैले गर्नु सक्ने नै यति हो त भन्ने लाग्छ मलाई अझै पनि पौडी नै छ जस्तो लाग्दैन म चाहिँ अझै सानो ठाउँमा अझै जगडिएको ठाउँमा भएँ कि भन्ने जस्तो लागेपछि जीवनको यो यो मोडमा आइपुग्दाखेरि पनि लाग्दैछ सरलाई अझै सफलता अझै धेरै गर्न बाँकी छ जस्तो लाग्छ मलाई चाहिँ म अहिले यतिमै म मा रमाउने चाहिँ मान्छे चाहिँ होइन आजभरि चिन्ता के को लाग्छ सरलाई आजभरि चिन्ता चाहिँ जुन पाइरहेको छु देशकाल परिस्थितिले गुम्छ कि नम्बर एक जुन मैले चाहिँ सपना देखिरहेको छु त्यो सपना पुरा हुँदैन कि दोस्रोमा चाहिँ अब मलाई मेरो व्यक्तिगत कुरालाई मैले चाहिँ दुःख लाग्दैन मैले मेरो व्यक्तिगत व्यक्तिलाई उनी चाहिँ मैले आफू सबै व्यवस्था गरिसकेका छु मलाई चाहिँ भइसकेको छ तर मेरो कारणले अझै हजारौँले काम पाउनुपर्छ अझै हजारौँले मेरो कारणले चाहिँ तिनीहरू चाहिँ खुसीको आँसु आउनुपर्छ तिनीहरूबाट मलाई त्यस्तो लाग्छ खुसी र आँसु सँगै आइदिनुपर्छ हजारौँको त्यस्तो चाहिँ काम गर्न पाइयोस् भन्ने लाग्छ मलाई मैले धेरै परिकल्पनाहरू गरेका छु मैले आउँदा दिनहरूमा तिनीहरू यदि सफल हुँदै गएँ भने म चाहिँ त्यसलाई जनाउँछु तिमीको जीवनकालको सबैभन्दा दुःख दिन सम्झिनुपर्दा कुन सम्झिनुहुन्छ दुःखको दिन त मैले पछिल्लो आमा बित्दाखेरि नै हो त्योभन्दा दुःखको दिन त मलाई ज्ञान छैन अब छोरीको चाहिँ कुरा थाहा पाउँदाको दिन पनि मेरोलाई चाहिँ अध्यारो राख्थ्यो तर खुसीको दिन चाहिँ त मैले चाहिँ म एउटा गाउँको मान्छे परिकल्पना नभएको एउटा ब्याङ्क जसको आफ्नो परिकल्पनामा एउटा राष्ट्रको नम्बर एक क्लासको कमर्सियल ब्याङ्कको लाइसेन्स दिएर म त्यसको चाहिँ एउटा कमान्डरको रूपमा चाहिँ खडा हुँदाखेरि त्यो सबैभन्दा खुसीको दिन जीवनमा सबभन्दा ठुलो आदर्शहरू कस कसलाई मान्नुहुन्छ आमालाई मान्छु बुवालाई मान्छु आमा बुवा उहाँहरूबाट मैले धेरै कुरा सिकेको छु सबैभन्दा ठुलो कुरा चाहिँ घरमा शान्ति हुनुपर्छ भन्ने कुरा सिकेको छु बाउ छोराबाट नचाहिँदो आशा गर्नु हुँदैन भन्ने कुरा सिक्याएको छु किनभने नचाहिँदो आशाले पनि मान्छेलाई गलत बाटो हिँड्नलाई प्रेरित गर्छ कसै कसैले मेरो छोरो एकदमै ठुलो हुनुपर्छ भनेर आशा गरिरह्यो भने छोरो हुन नसक्दाखेरि छोरो फ्रस्ट्रेट हुन्छ अथवा बिग्रन सक्छ आशा त्यति मात्रै गर्नुपर्छ छोराले सक्ने थोरै माथि अगाड़ी बढ्ने ठाउँ राखिदिएर रा। त्यो कुरा मैले सिकेको छु दुःखी भएको देखेको छैन दुःखी मान्छेले कहिले पनि सुख दिन सक्दैन आफू दुःखी भएको मान्छेले अर्कालाई सुख दिन सक्दैन त्यो कुरा मैले बुझेको छु आ, अब यो किताबले किताबले चर्चा दियो भन्ने यहाँको भनाइरह्यो भने फेरि आउँदा दिनहरूमा कुनै अर्को खालका तपाईँबाट पुस्तक आशा गर्न सक्छ नि साधारण पाठकले होइन मैले चाहिँ अर्को किताब चाहिँ लेख्ने तयारीमा छु साथी भन्ने किताब चाहिँ मैले बनाउन खोजिरहेको छु अहिलेसम्म नाम चाहिँ मैले साथी राख्दैछु लेख्दै लेख्दै ले ले ले ले जाँदा के त्यो किताब साथी नै हो साथी हजुरसँग मेरो साथी तपाईँले मलाई चाहिँ उब्जुवाले एफएममा यो किताबलाई चोइस गरिदिनु त्यसपछि तपाईँ र मेरो भएको साथी जीवन साथी पढ्दाखेरिको साथी गोठाली साथी मान्छेले मान्छेले जति बेला पनि साथी बनाइरहेको हुन्छ मैले कस्तो साथी बनाइरहेको छु त्यसले मेरो मसँग के अपेक्षा गर्छ मैले त्यसँग के अपेक्षा राख्नुपर्छ भन्ने कुरा चाहिँ त्यो रेफरेन्स बुकको रूपमा चाहिँ मैले आफूले मात्रै अनुभव होइन मैले धेरैबाट चाहिँ त्यसको बारेमा बुझेर पनि साथी कसलाई बनाउने कसलाई नबनाउने कहिले एउटा चाहिँ कृष्णको चाहिँ अर्जुनको यो किताब चाहिँ पर्फेक्ट भन्नुपर्छ अहिलेको किताबभन्दा राम्रो हुनुपर्छ यो मेरो दोस्रो किताब हो यसभन्दा अगाडि म भन्ने किताब आको थियो मैले अहिले चाहिँ त्यसको बारेमा मैले मोटामोटी मेटेरियल चाहिँ जम्मा गरेको छु अब त्यसको एसेम्ब्लीको कुरा हुन्छ विभिन्न कुराहरू हुन्छन् तर किताब राम्रो बनोस् भन्ने सबभन्दा महत्त्वपूर्ण कुरा हो किनभने त्यसलाई चाहिँ कसैले रेफरेन्सको रूपमा लिएर यो किताबमा यस्तो भन्या थियो त्यसले गर्दाखेरि त्यो त त्यही नै हुनुपर्छ भन्ने एउटा बेला आउने भएको हुनाले किताबलाई त्यति हल्का रूपमा लिनु हुँदैन जीवनमा तपाईँको यो पुस्तक पढेर सुनेर अथवा बस्ने हुने श्रोता अहिलेका पाठक तपाईँलाई सुनिरहनु जसले भएको छ हजुर उहाँलाई चाहिँ तपाईँले सन्देश दिनुपऱ्यो भने के सन्देश दिन चाहनुहुन्छ सन्देश त सुन्ने त अब मभन्दा धेरै जान्नेहरूले पनि सुन्नु भएको छ र म जस्तो भन्न चाहनेहरूले पनि सुन्नु भएको छ उपदेश अर्थी अर्कालाई दिने चिज हो त्यो मैले चाहिँ त्यस्तो चिज चाहिँ होइन यो मैले के भन्छु भने सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँ खुसी कसरी हुन सक्नुहुन्छ अर्कालाई नबिगारिकन कसरी खुसी हुन सक्नुहुन्छ तपाईँ आफू खुसी रहनुहोस् बल्ल अर्कालाई खुसी दिन सक्नुहुन्छ जीवन बुझ्नुहोस् कसैलाई पनि धो अप्ठ्यारो नपारिकन आफू खुसी बन्न सक्नु प्रगतिको चाहिँ आधार हो तपाईँलाई खुसी हुनलाई प्रगति पनि आवश्यक पर्ला परिवार आवश्यक पर्ला समाज आवश्यक पर्ला राष्ट्र आवश्यक पर्ला सबै नभइकन खुसी भन्न सक्दैन त्यस कारणले तपाईँ भन्ने कोसिस गर्नु खुसी वस्तुले प्राप्त हुँदैन खुसी आफूले बन्ने चिज हो आफूले चाहने चिज हो आफूले <laughs> चाहिँ खुसी नहुने मान्छे जस्तोसुकै चीज पाएर पनि खुसी हुँदैन त्यसले गर्दा खुसी रहने कोसिस गर्नुहोस् शान्त रहने कोसिस गर्नुहोस् सफलतालाई कुनै पैसामा अथवा पदमा नतौलनुहोस् तपाईँ सधैँ आनन्दले जिउन सक्नुहुन्छ त्यही भन्न चाहन्छु यदि यो कार्यक्रम सुन्नेहरू अथवा यो किताबलाई पढ्नेहरूले तपाईँलाई सम्पर्क गर्न चाह्यो भने कुन ठेगानामा कसरी सम्पर्क गर्न सकिन्छ म किस्ट ब्याङ्क अनामनगरमा हुन्छु यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ चा, मैले चाहिँ टाइम पहिला लिनुपर्छ बिजी हुन्छु हुँ। हुँ। तर सबैभन्दा राम्रो चाहिँ कमल गेवाली केएमएल जिएनएड डब्लुएलआई कमल गेवाली एट द रेट जिमेल डट कममा सम्पर्क गर्न सक्नुहुन्छ केएमएल जिएनएड डब्लुएलआई कमल गेमाली एट जिपेल डट कममा सम्पर्क गर्नु छ हजुर हस् हामीलाई समय दिनुभयो कर्मको लामो अब आजको अन्तिम शृङ्खलामा तपाईँलाई उपस्थित गर्नु पाइयो धेरै धेरै धन्यवाद उज्यालो एफएम अच्युतजी हजुरलाई कहिले पनि नबिर्सने गुण लगाउनु भएको छ यसकोलाई चाहिँ धन्यवाद किनभने यो किताब त्यत्तिकै पनि बस्न सक्थ्यो यो चाहिँ हजारौँ श्रोताहरूले सुन्नु पाउनुभयो अब किताब कसैले बिचमा सुन्नुभएको भए किताब किनेर पढ्नुहुन्छ होला अब कसैले चाहिँ यो राम्रो छ भने आफ्नो बच्चाहरू अथवा आफ्नो चाहिँ सानो मान्छेहरूलाई चाहिँ यो किताब पढ्नको लागि चाहिँ रेफरेन्सको रूपमा दिन सक्नुहुन्छ होला त्यसले गर्दाखेरि हजुरहरूलाई धेरै धन्यवाद छ हवस् कमल प्रसाद गेवालीसँगको यो कुराकानी सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट हामी बिदा हुँदैछौ हामीलाई पत्राचार गर्न हाम्रो ठेगाना उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ कार्यक्रम श्रुति सम्वेक यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने इमेल ठेगाना एसएचआरयुटीआई अर्को शुक्रबार अर्को कुनै गद्दी लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा कर्णाली ब्लूजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा जान्छौं शुभरात्री चा।